नेता जंगबहादुरलाई हेर्दै कुनामा बसेका अरू मानिसहरूले आआफ्ना ब्रिफ केस उठाए र उनको नजिकै गएर जङ्गबहादुरले बोलाए त्यो दायित्वको समस्या एकपटक मलाई भन्न सक्छौ जंगबहादुर जुजुमानलाई देखाउन चाहन्थे कि उनका वकिलहरू कतिको काबिल छन् त्यो सम्पूर्ण समूह जंगबहादुरको साथमा छिटो छिटो हलबाट तल झरे ओर्लदासम्म पनि जंगबहादुरले आफ्नो हातले नम्बर दुई र जुजुमान दुबै दुवैजनालाई अंकमाल गरिनै रहेका थिए तपाईँले देख्नुभयो नम्बर दुईले भने फलामको टुक्रा लट्ठीबाट हुतिएर नजिकैको कसैलाई लाग्न सक्छ त्यसैले हामीले तपाईँ र अन्य लगानीकर्ताहरूलाई जोगाउनुपर्छ फलामको टुक्राबाट मलाई जोगाउने तिमीले के भन्न खोजेको जंगबहादुरले ती, खोजे ती वकिललाई प्रश्न गरे ती घाइतेले तपाईँ विरूद्ध अदालतमा नाले साल्न ना सक्छन् तपाईसँग क्षतिपूर्ति दावी गर्न सक्छन्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 जुजुमानको कुरालाई वास्ता नगरीकन फेरि अगाडि भने हामीहरू यी फारमलाई फाइलमा राख्नेछौं र एलपीआर अक्षरहरूलाई तपाईँको कम्पनीको नाम पछाडि लगाउनेछौं एउटा पनि गल्ती नगरिकन नम्बर दुईले आफ्ना भनाइहरू स्पष्टसँग राखे र कागजका बण्डलहरू बडो जतनका साथ फाइलभित्र राखे जुजुमान अलमल्लमा परे यो एलपीआर के हो उनले आफूले नबुझेको कुरा सोधिहाले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 तिनी अति सुन्दर थिइन् अनि लाग्थ्यो कानुनले सार्वजनिक रूपमा गर्न मिल्ने भनेर दिएको अधिकारभन्दा अलिक बढ़ी नै उनले, उनले आफ्नो शरीरको प्रदर्शन गर्दै हिँडिरहेकी थिइन् जब उनी गएको हेर्न जंगबहादुर पछाडि फर्के तब उनी धर्मरिए अनि लर्खा हातले भित्तातिर समात्न पुगे ऐया भन्दै उनी पीड़ाले कराए उनका हात पाखुरा र खुट्टाहरू यताउता हलिए अनि भुइँमा ड्याम्म लड्न पुगे ऊ भुइँबाट उठ्ने कोसिस गर्दै थिए तर उनलाई हात र पछाडि मेरुदण्डमा अति नै पीड़ा भएको महसुस भयो उनका वकिलहरूको समूह उनीतिर झुमिए अनि सान्त्वना दिँदै समातेर उठाए केहीले जङ्गबहादुरको खल्तीबाट झरेका सामानहरू उठाउन मदद गरे अनि अरूले त्यो घटनालाई आफ्नो कापीमा टिप्न थाले म अब... अब नाले साल्छु रेशमी रूमालले आफ्नो रगताम्य औंलाहरू सफा गर्दै जङ्गबहादुरले भने यस्तो भुइँ बनाउने त्यो फोहोरी गदालाई मैले जानेको छु अनि त्यो महिलालाई त्यसले मेरो ध्यान भड्काएकोमा उनलाई पनि म अदालतमा लैजान्छु तुरन्तै सबै वकिलहरूले ती महिलालाई नराम्रोसँग गाली गरे र उनको नाम र ठेगाना सोधीखोजी गर्न थाले जङ्गबहादुरको ठूलो स्वर ती महिलाको कानसम्म पुग्यो मलाई मुद्दा हाल्ने तिमीलाई थाहा छ म को हुँ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 अनि फेरि भन त के हो रे त्यो केटीको नाम शान्त हुनुहोस् जंगबहादुर उहाँ श्रीमान पुजी कि प्रेमिका हुनुहुन्छ उहाँलाई बिर्सनुहोस् हामी बरू आफ्नै मुद्दामा केन्द्रित हौ नम्बर दुईले सम्झाउँदै भने जङ्गबहादुर मुसुक्का हाँसे र तारिफ गर्दै भने नम्बर दुई तिमी एकदमै प्रतिभाशाली रहेछौ तपाई त्यसो भए कि ती महिलासँग वा यो बनाउने मान्छेसँग उपचारको लागि अब पैसा माग्नुहुन्न त होइन जङ्गबहादुरले विरोध जनाए जसले यो भुइँ बनायो ऊसँग पनि एलपीआर छ त्यसैले म समय बर्बाद गर्न चाहन्न कुरा बुझ